सेती जस्तै तिमी बग्दा फेवासरी जस्तै तिमी बग्दा फेवासरी छछल्किए आफ्नै अक्षपरि आफै भित्र म अल्छिए रफ्तारसँगै गुड्लिएर सागर छुने रहर होला रफ्तारसँगै गुड्लिएर सागर छुने रहर होला त्यो मनको रस्ती बस्ती उमङ्गमा म अल्छिए नमस्कार समीक्षा पौडेल धनकुटादेखि पठाउनु भएको मुक्तकसँगै कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण समस्त बुबाआमा दाजुभाइ तथा दिदीबहिनी र सिर्जनाको आवाजलाई माया गरेर आफ्ना लेख रचनाहरू यस कार्यक्रमसम्म पूर्ण साहित्य प्रेमी मित्रजनहरू तपाईँहरू समयको प्रतीक्षा र यो सिर्जनाको आवाज कार्यक्रमको हप्ता र समयलाई प्रतीक्षामा बसेर आफ्ना महत्त्वपूर्ण समयलाई सदुपयोग गर्दै बस्नुभएका सम्पूर्ण माझ प्राविधिकमा नन्दराम खटका सोनम सँगै सञ्चालक केपी पौडेल र म कृष्ण सर्पिङको फेरि पनि एकै साथ नमस्कार पक्राउँदै हामी कार्यक्रमभित्र प्रवेश गरिसकेका छौँ तपाईँहरूलाई अवगत नै छ हप्तामा एकचोटि शुक्रबार आठ बजीदेखि नौ बजीसम्म तपाईँहरूले यो कार्यक्रम सुन्दै आइरहनु भएको छ र आज पनि त्यही पर्खाइमा तपाईँहरू बसिरहनु भएको छ पक्कै पनि अब तपाईँहरूले सिजनको आवाज सुन्नको लागि नेटलाई अलिक टिपने ठाउँमा बाहिरतिर ढल्किँदै हुनुहुन्छ होला लम्किँदै हुनुहुन्छ होला या अलिक बिस्तारामा मोबाइललाई घुमाउँदै हुनुहुन्छ होला र कोही खानपिनमा व्यस्त हुनुहुन्छ होला सुनिरहनु भएको छ र भलुममा पनि बनाउँदै हुनुहुन्छ होला जस्तो अवस्थामा भए तापनि अब तपाईँहरूका लेख रचनाहरू वाचन हुने छ यस सिजनका आवाजदेखि पक्कै पनि अब हामी तपाईँहरूलाई धेरै समय नकुराइकन कार्यक्रमको डोइलो उगारिहाल्छौँ यो मिठो साङ्गीतिक आवाज त्यस पछाडि लेख रचनाहरूलाई हामी क्रमशः वाचन गर्नेछौँ स्विकार्नुहोस् यो मिठो साङ्गीतिक आवाज या तो माया तो माया तो माया तस्तो नजीक टाढ़ा जहां भैनी दुश्मन सारा संसार भैनी घटने हो कैले ना छुटने हो माया तय रूपना संसार मई ठूलो मन से कुमाना के होना रूपा के होना धन संसार मई ठूलो मन कुमाना मन कई न दुख a yes. गर्मी साहूने बरखा लगी नहोस माया कुर्खा बैसाखे गर्मी साहूने बरखा लागी नई रहोस माया कुतिरखा भिकैल न मारो स्तो सँगै तपाईँहरूले यो मिठो साङ्गीतिक आवाज सुनिसक्नुभयो यो सँगसँगै तपाईँहरूकै लेख रचनाहरू उठाउने क्रममा मेरो हातमा परेको छ राम दर्पण आदित्य प्रसौनी नवलपरासीबाट पठाउनु भएको एउटा गजल केमा गल्ती भयो खोइ गर्ौ घात तिमीले मलाई केमा गल्ती भयो खै गऱ्यौ घात तिमीले मलाई रहेन उपाय अब मेरो बाँच्नु सिवाय मुटुजलाई रहेन उपाय अब मेरो बाँच्नु सिवाय मुटुजलाई मेरो छातीमा चड्किने मुटु तिमी हौ भन्थ्यौ मेरो छातीमा चड्किने मुटु तिमी हौ भन्थ्यौ आखिर गऱ त्यही मुटु बिथोल्ने बेग चलाइ केमा गल्ती भयो खै गर्ौ घात तिमीले मलाई हौसला बनी देखाउँथ्यौ हजार सपनाहरू हौसला बनी देखाउथ्यौ हजार सपनाहरू खरानी बनायो आज मनमा कोरी सलाई केमा गल्ती भयो खै गर्यो घा तिमले बोलाइ पानी बिनाको माछासरी तडपायौ आखिर पानी बिनाको माचासरी तडपायौ आखिर लथालिङ्ग पार्यो मेरो विरतीको घर ढलाइ केमा गल्ती भयो खै गर्यो घा तिमीले बोलाइ घायल बाछु सके जिउ नसके मर्छु होला घायल बाछु सके जिउ नसके मर्छु होला प्रार्थना गर्छु ईश्वरले गरुन् सधैँ तिम्रो भलाई। केमा गल्ती भयो खै गऱ्यौ घा त तिमीले बोलाइरहेन उपाय अब मेरो बाँच्नु सिपाय मुटु चलाइ केमा गल्ती भयो खै गऱ्यौ घा त तिमीले बोलाइ राम आदित्यले पठाउनु भएको यो मिठो गजल तपाईँहरूलाई सुनायौ तपाईँहरू समक्ष हामीले प्रस्तुत गऱ्यौँ र तपाईँहरूको लेखहरू एकदमै धेरैभन्दा धेरै हाम्रो हातमा परिसकेका छन् त्यसैले धेरै कुरा गर्नुभन्दा पनि तपाईँहरूकै लेख उठाउने जबरको गरिहाल्छौँ र अर्को लेख उठाउँदै हुनुहुन्छ केसी सरले हजुर केपी सर साह्रै मिठो गजल वाचन गर्नुभयो राम दर्परजीको उहाँलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहे र यसै गरेर केपी सर फेरि मेरो हातमा एउटा लेख परिसकेको छ त्यो लेखलाई पनि म उठाइहाल्छु है त बुझ्छु सर उहाँको नाम रहेको छ सुरज गिरी नवलपरासीदेखि नै पठाउनु भएको रहेछ भर्खर भा, तपाईँले नवलपरासीदेखि नै पठन भएको मित्रको गजल पाचन गर्नु भएन के सर एकदमै सर ठिक छ उहाँको गजल रहेछ भने उहाँको रहेछ कविता रहेछ उहाँको कवितालाई म यसरी अगाडि अगाडि बढाउन चाहे भुल भएछ भन्ने शीर्षक छ चन्द्र गयो सित झऱ्यो सोच्थे तिम्रो आँसुको रहेछ चन्द्र गयो सित्त झऱ्यो सोच्थे तिम्रो आँसुको रहेछ आफैलाई तिम्रो मन पो रहेछ थाप थिएन मलाई त्यो मनको बात की पीर आउँछ खै पछि हाम्रो साथ आँसुले आज यो रा सारा शरीर धोएछ तिम्रो मन, रहे मन रह पो रहेछ गै छोडेर उसलाई सम्झनु व्यर्थ छ आफ्ना भन्ने सबैको आफ्नै स्वार्थ छ मनभित्र मेरो पिर र व्यथा पो पसि गएछ तर तिम्रो मन पुर उठ हिंद जाऊ घर नीर कसला मेरे मन छा मन में छो कथई तिम्रो मन पुरोए चंद झर्ो शीत झरियो सोचते तिम्रो मन पुरोए सोचते तिम्रो मन पुरो साठो कव सूरज सिंह धीरे धीरे धन्यवाद व्यक्त करना चाहे क्योंकि ये मीठा मीठा कविता गजल मुक्त तंका यानि कि इत्यादि धरें भाध लेख रचना रे धन्यवाद फिर भी व्यक्त करते फिर आगामी दिन तरह लेख रचना आंदे केविश्वा अर्को लेखहरू छु अब उठाइ हाल्नु लेखलाई हजुर सर म अर्को उठाइहाल्छु मेरो हातमा अर्को पत्र परेको छ कृष्ण कुवर हाल मलेसियाबाट पठाउनु भएको गजल नै छ ठेस लागि लडे म बल गरेर उठ्न सकिन ठेस लागि लडे म बल गरेर उठ्न सकिन रातभरि पीडा अनि छटपट्टिले सुत्न सकिन दुःखसँग लड्दा लड्दै आफूसँगै हारेको भयो दुखसँग लड्दा लड्दै लड़ा लड़ा आफूसँगै हारेको म मेरो भागमा आँसु पर्यो इहातले पुस्न सकिन ठेस लागे लडे म बल गरेर उठ्न सकिन हाँसो भो छिन भरको आँसु जीवन भरको हाँसो भो छिन भरको आँसु जीवन भरको पाइला पाइलामा सङ्घर्ष छ किन जुन्न सकिन ठेस लागि लडे म बल गरेर उठ्न सकिन पढी लेखी ठुलो मान्छे बन्ने सपनाहरू पढी लेखी ठुलो मान्छे बन्ने सपनाहरू पल भरमा चकना चुर तकदिरलाई बुझ्न सकिन ठेस लागि लडेमा बल गरेर उठ्न सकिन रागभरि पीडा अनि छटपट्टि सुत्न सकिन भनेर आफ्नो गजल मार्फत आफ्नो पीडाहरूलाई उहाँले लेखेर पठाउनु भएको रहेछ हाल मलेसिया विदेशबाट पठाउनु भएको रहेछ कृष्ण कुँवरले उहाँलाई धेरै धेरै धन्यवाद हाम्रो तर्फबाट फेरि फेरि यस्ता रचनाहरू उहाँले पठाउनुहुन्छ भन्ने विश्वासका साथ तपाईँहरूलाई हामी अब एउटा साङ्गीतिक आवाज सुनाउनेछौँ त्यस पछाडि फेरि तपाईँहरूका लेख रचनाहरूलाई उठाइहाल्नुहुन्छ कृष्ण मिठो साङ्गीतिक आवाज सुनिसकियो साह्रै मिठो र भावुक र सान्दर्भिक पनि रहेछ किनकि साहित्य सङ्गीतले पनि हाम्रो मनलाई साह्रै दुखेका पीडाहरूलाई एउटा तपाईँहरूमाझ व्यक्त गर्दा अलिक आनन्द र शान्त अलिक खुसी हुने जस्तो अनुभव भएकोले यो साहित्य सङ्गीत पनि हाम्रो एउटा अभिङ्ग अङ्ग हो त्यसले गर्दाखेरि हामीले यसको पनि संरक्षण गर्नुपर्छ भन्ने चाहन्छु म केपी सर एकदमै सर अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ सृजनक आवाज कार्यक्रम साथमा केपी पौडेल र म कृष्ण सरे तपाईँहरूका लेख रचनाहरूलाई हामी वाचन गरिरहेका छौँ तपाईँहरूलाई फेरि एउटा इमेल भन्न चाहे हाम्रो इमेल रहेको छ साहित्य रेट याट याहुमा तपाईँहरूले पठाउन सक्नुहुन्छ भने फेसबुकको सहारा लिएर पनि तपाईँहरूले पठाउन सक्नुहुनेछ के बी पौडीले सर्च गर्नुहोला र इनबक्समा पठाउनुहोला र कृष्ण विुङ्गे मगर सर्च गर्नुहोला त्यसमा पनि तपाईँहरूले पठाउन सक्नुहुन्छ तपाईँहरूका लेख रचनाहरू यसो भन्दै फेरि तपाईँहरूका लेख रचनालाई उठ हाल्छौँ हामी केपी सर अब फेरि मेरो हातमा एउटा भावना परेको छ उहाँको भावनालाई म उठाइहाल्छु हुन्छ सर उहाँ परदेशी कान्छु भनेर भन्नुहुन्छ कृष्ण गुल्मी नेपालदेखि पठाउनु भएको रहेछ हुन त नेपाली त नेपाली नै ने हो होइन तर पनि नेपाली नेपाल भनेर जन्म भएको साह्रै खुसी लाग्यो विदेशमा बसे तापनि हामी नेपाली भन्दाखेरि अलिक गौरव लाग्ने उहाँको भावना छ गर्वको पिधा जन्मको मर्म मुटुमै खोपेर गर्वको पिधा जन्मको मर्म मुटुमै खोपेर बचाइ आमाको न्यानो माया छोपेर हजार सुख हजार सपना साँचोको सन्तान आमाको हेरचाह गरेर कर्मले बन्नु छै महान गरिब हुँ म गरिबकै जिन्दगी बिताउँछु गरिब हुँ म गरिबकै जिन्दगी बिताउँछु म त दुःखमा रोइरहेको छु धनीसँग टक्कर लिन सक्दिनँ म गरिबमा जन्मि जन्म लिए गरिबमै रमाउँछु साथ दिने प्रयास नगर प्रेरमी तिमीले म त दुःखमा रोइरहेको छु जुनीभरि सँगै जिउला नभन तिमीले म त गरिबमै रमाइरहेको छु म त गरिबमै रमाइरहेको छु भन्दै हुनुहुन्छ परदेशी कान्छु परदेशमा रहिसके धेरै पीडाहरू हुन्छ धेरै दुःख हुन्छ यो सबैलाई नै थाहा छ परदेशी जीवन परदेशी भोगे भोग था माया आमा को दुख आमा दुख दिए जन्म वहाँ आमा हमें ठूल भैस पद वहां को गुर वहाँ को दुख भाड़ा हम तीर्न पर्ने भेल टोद भेद धीरे धीरे धन्यवाद व्यक्त करना चाहे कृष्ण ऐ फिर केपी सर इस फिर अर् पत्र उठाई हाल वहाँ पट्टी एकदमै सर उहाँहरू हाम्रो लेख रचनाहरू कहिले आउलान् भनेर उहाँहरू एकदमै पर्खाइमा हुनुहुन्छ र नेपाली भाषा संस्कृति साहित्यको संरक्षणको लागि यहाँहरूको एकदमै महत्त्वपूर्ण भूमिका रहेको छ विभिन्न देशमा रहेर कहीँ साहित्य विश्व नेपाली साहित्य महासङ्घको नामले कहीँ एकता समाज नेपाल कहीँ ने कुनै न कुनै नाम दिएर आफ्नो भाषा संस्कार र संस्कृतिको संरक्षण र सम्वर्धनको लागि एकदम लगी रहू हमारे दाजू भाई, भाई रहा ले लेख रचना यहां पर पठाने क्रम जारी विभिन्न संघ संस्था आपख रचना प्रकाशित करें धीरे धन्यवाद दिन चाहूं रि तत्र उठाने क्रम में मेरे हाथ में अर्क एवं भावना पड़े जो नाम र आकारभंदा पड़ को मया को, को बारे में विश्लेषण करावना वसंत चौधरी ने पठा इस मैं वाचन करना चाहे तिमी कतई छौ म कतई छु तिमी कतई म कतई छु जिंदगी को वेदना मोटू भि इस नाम दि मोह नाम रकारभंद पर मोटू को ओर छ तिमी दृश्य में हर घड़ी म यहां आंसू डुबेको, मेरो मेरे आंखा ने तिमी तिम्रो मेरे बीच को शून्यता चीसो श्वास फेहको देख्छ मैले हर सास हर ढुकडुकीमा तिमीलाई साँचेको छु मैले तिम्रो बिछोडलाई मृत्यु जस्तै बाँचेको छु प्रेममा बलिदान हुन्छ त्याग हुन्छ सधैँ मिठो धुनु हुन्न कहिले कहीँ व्यथाको राग हुन्छ प्रेममा एक अर्कामा समर्पणको माग हुन्छ तिम्रो मायामा कति लिए कति दिए हिसाब गर्ने ठाउँ छैन जति निराश भए पनि अवसाद गर्ने ठाउँ छैन यो तिम्रो माया मेरा लागि रुखको त्यो छारी हो जसलाई न काट्न सक्छु न कसैसँग बाँड्न सक्छु यति भएर पनि माया फक्रिएन भने छाया शीतल भएन भने हामी बिचको दुरी मनमा छोटिएन भने मनै ठान्नेछु तिम्रो होइन धेरै मायामा खोट रहेछ जसलाई आजसम्म खुसी ठान्ने त्यो त यो हृदयमाथि परेको चोट रहेछ तिमी कतै छौ म कतै छु जिन्दगीको वेदना मुटुभित्रै छ यसलाई के नाम दिउँ म यो नाम र आकारभन्दा पर छ माया र मुटुको वर छ भनेर माया शब्दलाई नाम र आकारभन्दा परको कुरा हो न देख्न सकिन्छ न छुन सकिन्छ यसले त अनुभव मात्र गर्ने हो भनेर उहाँले एकदम आफ्नो मनभित्र लागेका कुराहरूलाई भावना मार्फत उहाँले दर्शाउनु भएको थियो र अत्यन्तै मिठो लेख पठाउनु भएको रहेछ खुसी लाग्यो यो लेख तपाईँहरू समक्ष प्रस्तुत गर्न पाउदा, हामी पनि एकदमै हर्षित छौँ र फेर फेरि फेरि यस्ता लेखहरूको अपेक्षा गर्नेछौँ बन्दै त्यसो सर हामी अर्को लेख उठाइहाल्नुपर्छ हजुर सर मेरो हातमा तन्ने छन् तपाईँहरूकोमा त छ है अब हामीले उठाउने क्रममा समय रन्जेलसम्म तपाईँहरूका लेखहरू हामी उठाउनेछौँ यदि तपाईँहरूका लेखहरू रचनाहरूलाई हामी उठाउन सकिएन भने कृपया निराश नहुनुहोला तपाईँहरूका अर्को हप्तामा पक्कै पनि वाचन हुनेछन् भन्दै फेरि के वि सर अहिले उहाँलाई यसो थोरै जानकारी दिन चाहे किनकि हामीहरूले लगातार मुक्त गजल कविताहरू हामी वाचन गर्दै आइरहेका छौँ हजुर अब हामीले अरू लेखलाई पनि प्राथमिकता दिनुपर्ने हुन्छ एकदमै सर अब अर्को हप्तामा हामीले कथा वाचन गर्ने कि हुन्छ सर हामीले उहाँहरूलाई विभिन्न कथा साहित्यका विभिन्न विधाहरूमध्ये बेला बेलामा हामीले तपाईँहरूलाई प्रेम सम्बन्धी आधारित अथवा विभिन्न आफ्ना पीडाहरूलाई सबैतिर लेखिएका कथाहरू पनि प्रस्तुत गर्ने गरेका छौँ होइन हजुर प्रेम पत्र भए कथा भए निबन्ध हामी इत्यादि हामीले वाचन गर्ने गर्दछौँ र धेरैभन्दा धेरै आइरहेका छन् पनि गुनासो गरिरहनु भएको छ हाम्रो खै कथा वाचन भएन भनेर गुनासो गरिरहनु भएको छ उहाँहरूको लागि पनि हामीले पाठ्यमा दिउँ अनि एसी भन्दै तपाईँहरूलाई फेरि मेरो हातमा एउटा अर्को लेखलाई उठाउन चाहे शान्ति देव भन्ने शीर्षक छ उहाँको भावना उहाँको नाम रहेको छ बडागाउँ टिन दजकोट गुल्मीदेखि पठाउनु भएको रहेछ उहाँको यस्तो छ रङ्गी चङ्गी सजला प्रिय हाम्रो दरबारलाई यात्रा गर्ने बिच केही नभए मलाई स्वदेशमा बसो भने पैसा पाउन गाह्रो हुन्छ स्वदेशमा बसो भने पैसा पाउन गाह्रो हुन्छ राम्रो काम गर्यो भने जानी खतरा हुन्छ आन्दोलन र हरितालले गर्दा शरीर मरि जान्छ आन्दोलन र हरितालले गर्दा शरीर मरि जान्छ भ्रष्टाचारी मिली सबै आएको बचे सकिहाल्छ त्यस्तै त्यस्तै पीडा भोगी विदेशतिर ढाउँदैछु म सानो बच्चा परिवारको यादले सतहता दिन रात रुन्दैछु म अब देशमा शान्ति देऊ भनी सधैँ पूजा गर्छु भनेर भाई हुए धीरे धन्यवाद व्यक्त करना चाहे टेकबहादुर सर तुम्हें फिर आगामी दिन ये पत्र आशप्रति रवस्था रहा जिंदगी रो भविष्यबारे अ संरक्षण करते हुए धीरे धन्यवाद व्यक्त करना चाहे वहां लिखी के विषय हमें अर्ग गीत बजाइल रूं परि वहाँ का लेख रचना हमी बाचने कर हुन्छ सर के भयो त मैले तिमीलाई भेट्नु मन लागेको होइन तिमीलाई मलाई भेट्नु मन लागेको फेरि म कति बिजी छु तिमीलाई थाहा छैन अमृतली अपने बाशा के लिए बाहर तिमीलाई यति धेरै माया गर्छु त्यही भएर यसरी सताइरहन्छौ एक दिन तिमीलाई छोडेर सदाको लागि टाढा जान्छु अनि यसरी नै सताउनेछ मेरो मायाले तिमीलाई यसरी अहिले तिमीले मलाई सताइरहेका छौ धन्यवाद सर यो मिठो साङ्गीतिक आवाज पछाडि तपाईँहरूलाई तपाईँहरूकै लेख रचनाहरू उठाउने क्रममा छौँ हामी तपाईँहरूले धेरैभन्दा धेरै आफ्ना लेख रचनाहरू हाम्रो इमेल मार्फत फेसबुकको सहायता मार्फत तपाईँहरूले पठाइराख्नु भएको छ र तपाईँहरूका लेख रचनाहरूलाई पनि हामी वाचन गरिराखेका छौँ र धेरैभन्दा धेरै समावेश गर्ने इच्छामै छौँ हामी पनि त्यस त्यसै कारणले फेरि अर्को एउटा गजल उठाइहाल्छु मेरो हातमा अनिल सोगा चुवेतीले ठुली पोखरी एक पर्वतबाट पठाउनु गजल छ मैले यसलाई यसरी छ है डाँडाबाट तिमीलाई मैले डाकेको बिर्सियो डाँडाबाट तिमीलाई मैले डाकेको बिर्सियो धेरै माया गरेर यो मन भरी राखेको बिर्सियो नछुटोस् हाम्रो साथ पनि देउराली सम्झेर नछुटोस् यो साथ भनी देउराली सम्झेर फुल चढाई भगवानलाई भाकेको बिर्सियो डाँडाबाट तिमीलाई मैले डाकेको बिर्स्यौ बेला पात घाँस दाउरा अनि गोठालो गर्दा घाँस दाउरा अनि गोठालो गर्दा बाटोमा आइसेलो काफल चाखेको बिर्स्यौ डाँडाबाट तिमीलाई मैले डाकेको बिर्सियो लजाउँदै पर फर सर्दै जान्छ्यौ तिमी तर लजाउँदै सर्दै जान्छ्यौ तिमी यो नजरले त्यो मन त्यो ज्यान ताकेको बिर्सियौ डाँडाबाट तिमीलाई मैले डाकेको बिर्सियौ धेरै माया गरेर यो मनमा राखेको बिर्सियो यो लजाउँदै परपर सर्दै जान्थ्यौ तिमी तर यो नजरले त्यो ज्यान ताकेको बिर्सियौ भनेर भन्दै हुनुहुन्थ्यो अनिल सौगात सुवेदीले आफ्नो गजल मार्फत मा प्रेममा लिप्त भएर लेखिने धेरै जसो गजलहरू कहीँ संयो त हुन्छ त कहीँ उहाँले आधारित भएर लेख्नु भएको गचल रहेछ वास्तवमा माया प्रेम यस्तै हो कहिले छुट्टिन्छ कहिले फेरि घाँसिन्छ त्यसैले उहाँले आफ्नो बालापनदेखि सँगै रहेको आफ्नो सङ्गी विदेशी मित्रहरूसँग डाँडा पाखा घाँस दौरा ऐसेलु खाँदा काफल खाँदाका अवस्था बारेलाई उहाँले सम्झिँदै गजल मार्फत लेख्नु भएको रहेछ धेरै खुसी लाग्यो तपाईँले पठाउनु भएको लेख र ले फेरि पनि यस्तै लेखहरूको अपेक्षा गर्दछौँ हामी कार्यक्रम सृजनाको आवाजमा र यसै गरी यस्तै कार्यक्रममा फेरि पनि तपाईँहरूका यस्ता लेख रचनाहरू हामीले वाचन गर्न पाऊ भन्ने पनि आशा गर्दछौँ भन्दै फेरि तपाईँहरूकै लेख रचनाहरू उठाउने क्रम जारी छ अर्को लेख उठाइहाल्नुहुन्छ कृष्ण सरले हजार धन्यवाद के पी सर सा मीठो लेख वाचन गुण वहां को गजल रामा हाथ में धेरे भाई धरने लेख रचना करम हमें उठाने झमको में रही रहेरा हाथ में मुक्तक रहे मुक्तक को पनी पालो दीहाल मुक्तक आईहा वहां को नाम रह नंदराम खटका रुकुम देखि पढ़् रहे उहाँको मुक्तलाई म यसरी अगाडि बढाउन चाहे नचाहँदा नचाहँदै छुट्यो सम्बन्ध नचाहँदा नचाहँदै छुट्यो सम्बन्ध हजुर सिसा फुटे जै फुट्यो सम्बन्ध जुनी जुनी सँगै बसौला त भनेको हो जुनी जुनी सँगै बसौला त भनेको हो बिच बाटोमा नकुट्दै टुट्यो सम्बन्ध सिस्ने हिमाल त्यो मुस्कुराएको याद आयो सिस्ने हिमाल त्यो मुस्कराएको याद आयो तल हेर्दा सानी भेरी सुसाएको याद आयो लुका मारी खेल्दै गरेको छिप्रे खोलामा त्यो लुका मारी खेल्दै गरेको छिप्रे खोलामा त्यो कान्छीको पछ्यौरी लुकाएको याद आयो कान्छीको पछ्यौरी लुकाएको याद आयो धेरै धेरै मिठो मुक्त धेरै धेरै धन्यवाद पनि व्यक्त गर्न चाहे साह्रै यादले सताउँछ आफ्नो बाल्यकाल र आफ्नो जोवानी चढ जोमा गरेका कामहरूलाई अहिले केही समय पछाडि सम्झिँदा साह्रै ठुलो पलहरूले सताउनु रहेछ त्यसले सम्झिँदा पनि अलिक मन उमङ्ग र हर्षित बितेका दिनहरूलाई कुटाउँदा पनि अलिक मन नै उमङ्ग जस्तो हुने अवस्था उहाँले दर्शनु रहेछ यो मुक्तदेखि उहाँको शब्द साह्रै मिठा छन् आगामी दिनहरूमा फेरि यसरी यसरी नै आउनेछ भन्दै केपी सर अब गीत सुन्ने अब एउटा गीत तपाईँहरूलाई हामी छोड्छौँ चो, र यो साङ्गीतिक आवाज पछाडि फेरि तपाईँहरूका लेख रचनाहरू रह हामी उठान गरिहाल्छौँ He's a साङ्गीतिक आवाज हामीले तपाईँहरूलाई छोड्यौँ यो सँगसँगै थोरै फेरि विश्व नेपाली साहित्य महासङ्घ शाखा साउदीको बारेमा पनि जानकारी गराउन चाहे विश्व नेपाली साहित्य महासंघ शाखा साउदीको अध्यक्ष हुनुहुन्छ कृष्णबहादुर सर तुगे मगर र हरेक महिनाको पन्ध्र तारिक यसको संस्थाको बारेमा संस्थाले गरेका कामहरू र संस्थाका गरिने अबका कार्यहरू कार्यभारहरू के के आउनेछन् भनेर हरेक महिनाको पन्ध्र तारिक मिटिङ हुने कुरा पनि उहाँले जानकारी गराइराख्नु भएको छ र अब आउँदै गरेको पन्ध्र तारिक मिटिङ छ है सबैजनालाई उपस्थित हुनुपर्छ भनेर पनि उहाँले जानकारी दिँदै हुनुहुन्छ र सँगसँगै विश्व नेपाली साहित्य महासङ्घ भनेर मेन कार्यालय काठमाडौँमा रहे पनि यसका शाखा कार्यहरू विश्वका अठार उन्नाइसवटा देशमा गठन भइसकेका छन् दुई हजार साउदीमा पनि विश्व नेपाली साहित्य महासङ्घ चलिरहेको छ र यसले धेरै कामहरू गरिराखेको छ भाषा संस्कृति संस्कारको सम्वर्धन र संरक्षण गर्नको लागि अत्यन्तै ठुलो योगदान दिइराखेको छ र विभिन्न देशहरूमा तपाईँहरूले पनि थाहा पाइराख्नु भएको छ विश्व नेपाली साहित्य महासङ्घ भनेर चाहिँ इजरायलदेखि कुबेतदेखि कुनै पनि कन्ट्रीमा तपाईँले हेर्नुहुन्छ कि त्यहाँ हुने प्रवासी नेपाली दाजुभाइ दिदीबहिनीहरूले ने साहित्यलाई माया गर्ने जति पनि साहित्यिक मनहरू हुनुहुन्छ उहाँहरूले यसको वृद्धि र विकास गर्नको लागि अतुलनीय योगदान गरिराख्नु भएको छ र यो सँगसँगै तपाईँहरू पनि अनलाइनको माध्यमबाट जुनसुकै देशमा रहेर पनि कार्यक्रम सिर्जनाको आवाज सुन्दै हुनुहुन्छ भने तपाईँहरू पनि आफ्नो भित्र रहेको क्षमतालाई प्रचन गर्दै आफ्नो संस्कार संस्कृति भाषाको विकास गर्न चाहनुहुन्छ र यसको अगाडि बढाउन चाहनुहुन्छ भने तपाईँहरूले पनि यही कार्यक्रम सुन्दै गरेर पनि विश्व नेपाली साहित्य महासङ्घ शाखा जुन जुन ठाउँमा रहेका छन् जुन जुन देशमा रहेका छन् उहाँहरूसँग सम्पर्कमा रहेर आफ्ना आफूसँग रहेको क्षमताको पनि विकास गर्नुहोस् र साहित्यलाई पनि तपाईँले योगदान दिनुहोस् भन्ने आग्रह पनि हामी गर्दछौँ र यो सँगसँगै फेरि कार्यक्रम सृजनाको आवाजमा धेरै लेख रचनाहरू छन् यसको बारेमा धेरै व्याख्या नगरिकन फेरि तपाईँहरूको लेख उठाइहाल्नुपर्छ हामीले है त किश सर हजुर सर अवश्य पनि र फेरि अर्को मेरो हातमा पत्र परेको छ प्रकाश अरियाल धादिङबाट पठाउनु भएको गजल छ आज धेरै जसो गजल मेरो हातमा परेका छन् भने कृष्ण सरको हातमा फेरि मुक्त र भावना धेरैभन्दा धेरै परिराखेका छन् हामीले समग्रमा उठाइराखेका छौँ र यो गजल मैले उठाइहाले खिच्चा तानी हाय मेरो देश दुई देशको खिच्चातानी हाय मेरो देश नेता गर्छन् मनोमानी हाय मेरो देश सङ्कटको परिस्थिति झेल्नु परेको छ सङ्कटको परिस्थिति झेल्नु परेको छ चहल पहल खुसियाली देख्न पाइएन शून्य लाग्छ राजधानी हाय मेरो देश दुई देशको खिच्चातानी हाय मेरो देश हिमाल पहाड तराई हाम्रो एउटै फुलमाला हिमाल पहाड तराई हाम्रो एउटै फुलमाला बहिरी बन्छन् जानी जानी मेरो देश दुई तानी हाई मेरो देश सबै जना नेता गर्छन् बनोवानी हाई मेरो देश भनेर प्रकाश अर्यालले हाम्रो देशमा जुन अहिले चलिरहेको अघोषित नाकाबन्दी छ र देशमा जनताले भोगिरहेको जुन असाध्यै पीडालाई चाहिँ उहाँले गजलको माध्यमबाट आफ्ना लेखहरू पठाउनु भएको रहेछ र वास्तवमा के छ सा सर हाम्रो देशमा अहिले अत्यन्तै भयावह स्थिति आइराखेको छ है त सर एकदम बाफ्रे साह्रै दुःख पाइराख्नु भएको छ जनताहरूले पाइरहेका छौँ पनि यस्तो अवस्था कोहीले अन्त्य होला भन्ने सबैको मनमा जागिरहेको छ त्यसैले छिटोभन्दा छिटो यसको अन्त्य भइदिएको भए अलिक सुख शान्तिको सास फेर्न पाउँथे कि के भयो एकदम सर संविधान आउला रो संविधान सबका समेटेर समेटे अंति होने हम सब को आशा थियो सर तर आज आशा निराशा में पैणत भेस में यह डेढ़ महीना नवन अल तीन महीना भाग बड़ी सय दिन भन्दा बड़ी को नाकाबंदी रेस में यो भया भय स्थिति आईदिओ सर जहाँ खाने कुछ छह कुरा छाइन यो स्थित एकदम हम पीड़ित छी हज एकदम अब फिर पत्रो है लेख मेरा हाथ में पढ़ सकता मठाई हाल थोड़े जानकारी विष्णु साहित्य महासंघ ने देखो थोड़ी जानकारी माचन करें भाषा कला संस्कृति साहित्य रहीचान सब को साझा हो संरक्षण रिकसू तप हम सबको दायित्व हो साहित्य र सञ्चारको विकास बिना कुनै पनि विकासको सम्भाव छैनन् त्यसैले आजबाट र अहिलेबाट साहित्य विकासको लागि सबै एकजुट भइजुटौँ र उठौँ विश्व नेपाली साहित्य महासङ्घ शाखा साउदी अरबबाट यो थोरै जानकारी पठाउनु भएको रहेछ एकदम महत्त्वपूर्ण जानकारी हो हाम्रो कला भाषा सांस्कृतिक परम्परालाई हामीले छोड्नु हुँदैन हाम्रो एउटा अङ अभिङ्ग अङ्ग हो पहिलेदेखि चलिआएका यी रीतिरिवाजलाई हामी छोड्नु हुँदैन भनेर पनि भन्दै हुनु भन्दैछ विष्णुपा साहित्य महासङ्घ साउदी अरबदेखि केपी सर यसै गरेर म अर्को पत्र उठिहाले फेरि केही भनेर भन्दै हुनुहुन्छ उहाँको साहित्य भावनै छ हेर्नुहोस् गणेश कुमार अमृत भनेर भन्नुहुन्छ दैनिकदेखि पठाउनु भएको रहेछ हजुर सर आँखा चिम्लियो किन देशको माया सरकारले आँखा चिम्लियो किन छ पापी पेट दाना पानी खोजेर हिँडियो खाली आमाको माया रहेछ संसारमा अमूल्य चीज। भनेर केही विश्लेषकमा राख्नु भएको रहेछ उहाँको त जस्तो रहेछ हजुर यसलाई सर हामीले तन्का जस्तो रहेछ छोटो छोटो होइन साह्रै मिठो र छोटकरीमा साह्रै मिठो अंशहरू जोड्नु भएको रहेछ त्यसले गर्दा उहाँ गणेश कुमारजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै केपी सर फेरि हामीले अर्को साङ्गीतिक आवाज गीतलाई जोडौँ त्यस पछाडि उहाँहरूका लेखहरूलाई त थाटिनी नै छ हामीले उठाइहाल्नेछौँ हुन्छ सर अब हामी तपाईँहरूलाई फेरि एउटा साङ्गीतिक आवाज सुनाउँछौँ र साङ्गीतिक आवाज पछाडि फेरि तपाईँहरूका लेख रचनाहरू हामी उठाइहाल्नेछौँ स्विकार्नुहोस् यो मिठो साङ्गीतिक आवाज टू पुलछ छाती खबर सकदी न मराती कुछ मोटू पुल छाती खबर सकदी सर तपाईँहरूलाई यो मिठो साङ्गीतिक आवाज पछाड़ी फेरि हामी तपाईँहरूको लेख रचनाहरू उठाउने क्रम जारी छ र यसमा थोरै एउटा जानकारी पनि गराउन चाहे मैले यो जानकारी तपाईँहरूलाई गराउन चाहे के तपाईँ मध्य पश्चिमाञ्चल गजल मञ्चको आजीवन सदस्य बन्न चाहनुहुन्छ चा। यदि नेपाली साहित्यको क्षेत्रमा लागेर भाषा साहित्यको सम्वर्धन संरक्षण र विकासमा सामाजिक योगदान दिन चाहनुहुन्छ भने सम्पर्क गर्नुहोस् है सम्पर्क नम्बर मैले भन्न चाहे अन्ठानब्बे अडचालिस र जिरो चार सय अन्ठाउन्न जिरो त्रियासी पाँच सय चौबिस चार सय अडचालिस र तपाईँहरूले इमेल ठेगाना पठाउन सक्नुहुनेछ सम्पर्क गर्न सक्नुहुनेछ यस गजल मञ्च एट यस गजल मञ्च एट द रेट यहु डट कममा तपाईँहरूले सर्च गरेर पनि तपाईँहरूले आजीवन सदस्य बन्न सक्नुहुनेछ यो चाहिँ मध्य गजल मञ्चको आजीवन सदस्य बन्नको लागि तपाईँहरूलाई एउटा जानकारी गराएँ तपाईँ साहित्यको क्षेत्रमा लागेर आफ्नो खुबीलाई प्रस्तुत गर्दै साहित्य आजीवन सा शा, साहित्यको गजल मञ्च पश्चिमाञ्चल गजल मञ्चको सदस्य बन्न चाहनुहुन्छ भने तपाईँहरूले यिनी ठेगानाहरूमा यिनी फोन नम्बरहरूमा तपाईँहरूले सम्पर्क गर्नुहोला भन्दै फेरि तपाईँहरूको लेख हामी उठाइहाल्छौँ सँगसँगै मेरो हातमा एउटा मुक्तक परेको छ अम्बिका यु अनमोलले पठाउनु भएको मुक्तक यस्तो छ कति दिन अदृश्य हुन्छौ एक दिन स्पष्ट देख्छु कति दिन अदृश्य हुन्छौ एक दिन स्पष्ट देख्छु अरूको होइन यहाँ मानवकै अधिकारी नष्ट देख्छु भूकम्पले चुटेको माटोमा नाका बन्दीले ग्रस्त छ भूकम्पले चुटेको माटोमा नाकाबन्दीले ग्रस्त छ प्रदेशभन्दा घर देश नै जीवन धेरै कष्ट देख्छु कति दिन अदृश्य हुन्छौँ एक दिन स्पष्ट देख्छु अरुको होइन यहाँ मानवमा नाकाबन्दीले ग्रस्त छ परदेश भन्दा घर जीवन धेरै कष्ट देख्छु भनेर आफ्नो देशमा रहेका अहिलेको स्थितिलाई उहाँले चाहिँ मध्यनजर गर्दै लेख्नु भएको यो मिठो मुक्त अब्बिका यु अनुहोलको समक्ष वाचन गऱ्यौं यसै हामीले फेरि अर्को लेख उठाउनुपर्छ है त के सर हजुर सर एकदमै धेरै धेरै छन् हाम्रो लेख उहाँहरूको लेख रचनाहरू हामी अझै पनि वाचन गर्ने मन छ र हामी गर्नेछौँ र मेरो हातमा अर्को रचना उठाइहाल्छु यदि तपाईँहरूले आफ्ना जानकारी पनि गराउन चाहनुहुन्छ भने तपाईँहरूका जानकारी हाम्रो इमेलमा पठाउनुहोला र यस सृजना का आवाज कार्यक्रमदेखि हामीले प्रसारण गरिदिनेछौँ यसै गरी फेरि मेरो हातमा अर्को गजल नै रहेको छ केपी सर हजुरको गजललाई म उठाइहाल्छु गौतम भनेर भन्नु छ उहाँले ठेगाडा चाहिँ खुलाउनु भएको रहेछ कि क्या होला खुले जस्तो देखिँदैन सर पाँच थर्ड नेपालदेखि पठाउनु भएको रहेछ तर उहाँको गौतम मात्र छ उहाँको नाम तर ठिकै छ उहाँको गौतम भनेर सायद सबैले चिन्नु होला उहाँलाई हजुर सर जानी जानी आफ्नो बेचेत आफूले नै गर्नुहुन्न जानी जानी आफ्नो आफूले नै गर्नुहुन्न मेची काली एउटै आँगन दाजुभाइ लड्नुहुन्न हिमाली होस् पहाडी होस् तराई या मधेसी होस् हिमाली होस् पहाडी होस् तराई या मधेसी होस् त्रिस्कृत भएर कोही अल्पत्र पढ्नुहुन्न वारी पारी ताना तान छ टुक्रिँदै छ सत्ता ताना आखा सोझा सादा तिखा अर्सिँदैछन् अल्छिन्दैछन् सोझा साधा डुवानीको माछा जस्तो कोही पनि मर्नुहुन्न पारी जात्रा बेली पुष आज पु मासिँदैछन् पारीजात रेली पुस हिजो आज मासिँदैछन् श्रिङ्ड मारिएर काल अघेरी सार्न हुन्न जानी जानी आफ्नो बेजेत आफै नै गर्नुहुन्न भनेर भन्दै हुनुहुन्छ गौतमजीले केपी सर यो अहिलेको अवस्था यो देशको स्थितिले सबैलाई रुहाएकै छ जता पनि समाचार सुन्यो समाचार सुन्यो त्यस्तै नै छ देशकै स्थिति बारे छ गजल कविताहरू कुनै पनि गीतहरू सुन्यो उही देशकै बारेमै छ तर अहिलेको यो स्थिति र यो अहिलेको यो अवस्थालाई देशलाई धेरै रुवाएको छ जनताहरूलाई धेरै रुहाएको छ होइन केपी सर एकदमै सर वास्तवमा हाम्रो देशलाई यसरी अनिर्णयको बन्दी बनाएर सम्पूर्ण देशवासीहरूलाई एकदमै अप्ठ्यारो स्थिति पारेको छ सरकार पक्ष विपक्षी मधेसी सबै हामी नेपाली हौ नेपाल हाम्रो रहनुपर्छ भनेर एउटा राष्ट्रियता र राष्ट्रियताको साङ्लो किन बाँध्न नसकेको हो कि सर हजुर त्यस्तै शब्दहरूमा कोरिएको यो गजल गौतमजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ र आगामी दिनहरूमा फेरि यस्तै लेख रचनाहरू उहाँले पठाउनु हुनेछ भन्दै के सर अब हामी कार्यक्रमको कस्तो कस्तो स्थितिमा र समय कतिसम्म छौँ भनेर प्राविधिकमा त उहाँले यसो हेर्दै हुनुहुन्छ एक किसिम पछाडि उहाँले जानकारी दिनुहुन्छ होला हजुर सर उहाँले जानकारी दिइराख्नु भएको छ कार्यक्रमको अन्तिम अन्तिमतिर पुगिसकेका छौँ भनेर उहाँले जानकारी गराउँदै हुनुहुन्छ सर प्राविधिकबाट हजुर मेरो आँखा त अब लेख रचनामै छ र उहाँलाई हेर्नै पाएको छैन प्राविधिकमा पक्कै पनि उहाँले अब आन्टी आन्टी तर्फतिरै उहाँले लम्किनेछौँ भन्नुहुन्छ भने अब हामी पनि लमकिने पर्ने हुन्छ केप सर एकदमै सर हामीलाई तपाईँहरूले पठाएका लेख रचनाहरू वाचन गर्नको लागि एकदमै उत्साहित छौँ किनकि एकदमै मिठा छन् तपाईँहरूले पठाएका लेख रचनाहरू मार्मिक छन् र यस्ता मिठा रचनाहरू प्रस्तुत गर्न पाउँदाखेरि वाचन गर्न पाउँदाखेरि त्यसो सर हामी पनि एकदमै खुसी छौँ र यो तपाईँ र हाम्रो नाता सदा सदाको लागि रहिरहोस् यसरी नै हामीले पनि वाचन गर्न पाइराखौँ भन्ने कामना छ सर हाम्रो पनि हजुर एकदमै सर र यसै गरी अब कार्यक्रमको अन्तिम अन्तिमतिर हामी पुगेका छौँ र हामीले तपाईँहरूलाई चाहिँ अन्तिम अन्तिममा फेरि एउटा दुइटा त हामीले रचना भन्नै पर्छ होइन त के छ सर हजुर अब लास्टतिर जाउँ सर एउटै रचना भनिदिऊँ त्यसपछि हामी अन्तिम हुनुपर्नेछ किनकि सेला पनि हामी सदुपयोग गर्नुपर्ने हुन्छ हुन्छ सर त्यसो भए अब एउटा रचना उठाउँ हामीले एउटा रेखा मगर यो डुर्बिङ रोल्पाबाट पठाउनु भएको एउटा गजल उठाउन चाहे भइहाल्छ गजल यस्तो अर्को क्रान्ति यात्रा पर्ने भुआमा फेरि अर्को क्रान्ति यात्रा थाल्नै पर्ने भुआमा विद्रोहको ज्वाला पनि त बाल्नै पर्ने भुआमा कति पुच्छिएका छन् सिन्दुर कति रितए काखहरू कति पुच्छिएका छन् सिन्दुर कति रित्तिएका काखहरू पीडामा विभक्त मनहरू टाल्नै पर्ने भुआमा फेरि अर्को क्रान्ति यात्रा पर्ने भुआमा अझै फेरिएको छैन समाज र हिंसा गर्ने मान्छे अझै फेरिएको छैन समाज र हिंसा गर्ने मान्छे धोका दिने राज व्यवस्था फाल्नै पर्ने भुआमा फेरि अर्को क्रान्ति यात्रा थाल्नै पर्ने भुआमा कति पार्यौ शास्ति कति गर्यो त्याग तपस्या कति पारौ शास्ति कति गर्यो तपस्या यो मातृभूमिमा बुद्ध र लखन थापा जन्मिएको यो मातृभूमिमा उन्नतिको अग्रिम पाइला चाल्नै पर्ने गुवामा फेरि अर्को क्रान्ति यात्रा थाल्नै पर्ने गुवामा मित्रोहको ज्वाला पनि त बाल्नै पर्ने भुवामा फेरि अर्को क्रान्ति यात्रा थाल्नै पर्ने भयो आमा भनेर आफ्नो क्षमता यसरी एकदम रूपमा प्रस्तुत गर्नुभएको रहेछ जुन देशमा यो खड्किएको आनिर्णयलाई चाहिँ उहाँले फेरि अर्को क्रान्ति यात्रा थाल्नै पर्ने भयो भनेर चाहिँ आफ्नो लेख दर्शाउनु भएको रहेछ है त कि सर हजुर सर साह्रै मिठो गजल रहेछ उहाँलाई मेरो तर्फदेखि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहे र के वि सर उहाँ प्राविधिकदेखि रात गट्टी बालिराख्नु भएको छ उहाँ पनि हात हलाइरहनु भएको छ हाम्रो ध्यान लेख रचनातिर छ उहाँहरूले यता इशारा गरिरहनु भएको छ रातो गट्टी बाले पनि हामीले नजरै दिएको छैनौँ है ध्यानै छैन हजुर सर अब अन्तिर गर्नु अब सर उहाँहरूसँग पनि बिदा हुनै पर्छ आजको कार्यक्रम सिर्जनाको आवाज सुनेर साथ दिनुभयो जुन बेलुकीको समय तपाईँहरूलाई कति थकाई लागेको थियो होला कति निन्द्रा लागेको थियो होला या तपाईँहरूको कति काम थियो होला त्यो सबै कुराहरूलाई थाँती राखेर रा, बिर्सिएर रा, कार्यक्रम सिर्जनाको आवाज सुनेर बेलुका आठ बजेदेखि नौ बजेसम्म साथ दिनुभयो यो एक घन्टाको समय तपाईँहरू श्रोताहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हृदयदेखि नै र कार्यक्रम सिर्जनाको आवाजलाई जति बेला पनि तपाईँहरूले सुन्न सक्नुहुन्छ विभिन्न देशहरूको कुनामा रहेर र जति पनि कार्यक्रम कति बेला सुन्न पाइएला कसरी सुन्न पाइएला होइन तपाईँहरूले चाहिँ जुन सुनिराख्नु भएको छ र सुन्नको लागि प्रोसेस गरिराख्नु भएको छ भने तपाईँहरूले कार्यक्रम सिर्जनाको आवाजलाई आवा, चाहिँ सुन्नेहरूलाई पनि धेरै धेरै धन्यवाद र सुन्नको लागि तपाईँहरूले चाहनुभएको छ भने पनि कार्यक्रम सिर्जनाको आवाज तपाईँहरूले टाइप गरेर त्यसलाई डाउनलोड गरेर सुन्नुहोला जुनसुकै बेला जुनसुकै देशमा रहेर पनि तपाईँहरूले सुन्न सक्नुहुन्छ अन्त कार्यक्रम सिर्जनाको आवाजलाई हि सुनेर साथ दिनुभयो सम्पूर्ण श्रोता बेलाहरूलाई हामीले धन्यवाद दिनैपर्छ कृष्ण सर हजुर एकदमै सर र कार्यक्रममा आफ्ना लेख रचनाहरू पठाएर सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धन्यवाद दिँदै आजको कार्यक्रमबाट ओझेल पर्न चाहन्छौ कृष्ण सर तोङ्गे मगर र केपी पौडेल नमस्ते